संविधान सभाको बैठक अबको केही बेरमा बस्ने संसद सचिवालयले जनाएको छ नयाँ बन्ने संविधानमा शासकीय स्वरूप कस्तो हुने भन्ने विषयमा संविधान सभामा छलफल जारी रहेको छ संविधानसभामा आजको बैठकमा पनि शासकीय स्वरूपको छलफलले निरन्तरता पाउने बताइएको छ बैठकमा अधिकांश सभासदले आफ्नो पार्टीको घोषणा पत्र अनुसार आफ्नो धारणा राखिरहेका छन् नेपाली कंग्रेस संसदीय शासन व्यवस्था सहित संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपतिको पक्षमा उभिएको छ भने एमाले जनताबाट प्रत्यक्ष प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको पक्षमा उभिएको छ एकीकृत माओवादीले कार्यकारी अधिकारसहित जनताबाट प्रत्यक्ष निर्वाचनको माध्यमबाट चुनिएको राष्ट्रपतिको पक्षमा भनाइ राखिरहेको छ तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिका विषयको निर् सम्बन्धी प्रतिवेदन दुई र असहमतिका विषयको निर् सम्बन्धी प्रतिवेदन दुई माथि छलफल सकिएपछि राजनीतिक सम्वाद समितिमा पठाइने बुझिएको छ प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्कन ढिलो हुने अवस्थामा मन्त्री परिषदको बैठक डाकेर सरकारको नीति तथा कार्यक्रम ल्याइने अर्थमन्त्री डाक्टर रामशरण महतले बताउनु भएको छ सिराहा जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा ओर्लिनुभएका मन्त्री डाक्टर महतले स्थानीय पत्रकारसँग कुरा गर्दै संसद अवरुद्ध भएकाले बजेट ल्याउन ढिला भएको बताउनु भएको छ प्रधानमन्त्रीको अमेरिका भ्रमणले पनि ढिलाइ हुने अवस्था छ तर उहाँलाई फर्कन समय लाग्ने अवस्था आयो भने हामी क्याबिनेट बैठक गरेर सरकारको नीति तथा कार्यक्रम ल्याउँछौँ र बजेटमाथि सलफल अगाडि बढाउँछौँ अर्थमन्त्री डाक्टर महतले सभासदहरूले प्रत्येक निर्वाचन क्षेत्रका लागि बजेट माग गरे पनि सरकारले यसबारे कुनै निर्णय लिइ नसकेको बताउनु भएको छ यसबारे उचित विधि तयार पारेर सभासदहरूको माग सम्बोधन गरिने पनि उहाँले बताउ भयो प्रधानमंत्री सुशील कोईराला को स्वास्थ्य परीक्षण आज होने वालचार काग तीन गति रात अमेरिका जाना भाई कोईराला को, अमेरिका को म्यनहाट मेमोरियल सोलन कैटरिंग कैंसर सेंटर में उपचार होने बुझे कोईराला को को फोक्सो में देखने दाग का विषय में परीक्षण होने वहां निजी सचिवालय ने जना को प्रधानमंत्री कोईराला को स्वास्थ्य जांच का क्रम दाग देखिए चिकित्सक को टोली ने काठमंडों बाहर को अस्पताल में उपचार सुन्नी इस्लामिक विद्रोहीको गतिविधि रोक्न नसकेको भन्दै इराक सरकारले चारजना सैनिक अधिकृतलाई बर्खास्त गरेको छ सरकारले वक्तव्य जारी गर्दै कर देशप्रतिको कर्तव्य निर्वाह गर्न नसकेकाले उनीहरूलाई बर्खास्त गरिएको प्रश्न पारेको छ सरकारले आफ्नो पदीय कर्तव्यको पालना गर्न नसकेको र सङ्घर्षबाट भागेको भन्दै अर्का एकजना वरिष्ठ सैन्य अधिकारीमाथि कोर्ट मार्सल गरिने पनि जनाएको छ सुन्नी मुस्लिम लडाकु सङ्गठन आइसिसले पहिलो सहर महसुल नियन्त्रणमा लिँदा धेरै सैनिकले त्यसको प्रतिकार गर्नुको साटो भागेको भन्दै प्रधानमन्त्री नुरियाल मलिकी आक्रोशित बन्नुभएको छ विद्रोही समूह आइसिसले उत्तरी सहर मोसुल त्रिकित र तर अफार पूर्ण रूपमा र राजधानीबाट साठी किलोमिटर पर पर्ने बकुवा सहरको अधिकांश भाग नियन्त्रणमा लिएको छ यसै विषय राष्ट्रियताको पहलका लागि प्रधानमन्त्री मल्लिकी उहाँको सरकारका वरिष्ठ अधिकारी र सुन्ने नेताहरूबीच छलफल पनि भएको छ मेरो अन्तमा खेल समाचार विश्वकप क्रिकेटमा के नेदरल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ चार वर्ष अघिको उपविजेता नेदरल्याण्डले गै रातिको दोस्रो खेलमा अस्ट्रेलियालाई तीन दुईले पाखा लगाएको हो जितसँगै छ अङ्क जोडेको नेदरल्याण्ड समूह सी अन्तर्गत विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने पक्का भएको छ खेलमा नेदरल्यान्डले बिसौँ मिनटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको हो त्यसको एक मिनटमै अस्ट्रेलियाले गोल फर्काए पनि अन्तिममा भने पराजय भोग्नु पर्यो यस्तै आज बिहान भएको खेलमा चिलीले स्पेनलाई एको छ जितसँगै चिली पनि नेदरल्यान्डसँगै अन्तिम सोह्रमा पुग्नेछ यस्तै बिहान सकिएको अर्को खेलमा क्रोएसियाले क्यामरुनमाथि शानदार जित हात पारेको छ दस खेलाडीमा सीमित क्यामरुनले क्रोएसियासँग सुन्नेका विरुद्ध गोल खाएको छ हारसँगै क्यामरुन फिफा वर्ल्ड कपको पहिलो चरणबाटै बाहिरिएको छ यसैबीच आज राति र भोलि बिहान तिनवटा खेल हुँदैछ पहिलो खेलमा कोलम्बिया विरुद्ध आइबरी दोस्रोमा उर्गवे विरुद्ध इङ्ल्यान्ड र अर्को खेलमा जापान र ग्रीस भिड्दैछन् हास्त बिहान एगार बजे को अर्पण खबर सको अनिता अर्यल विदा भाई नमस्कार